पनि टी घरमा पस्छन् होला फुलका गुच्छा माला बनाउन ढाकोमा खस्छन् होला मरुभूमिमा बलुवासँग सङ्घर्ष गर्दै बसिरहेको छु म मलाई सम्झे आँखाबाट आँसुका धारा खस्छन् होला कृष्ण मार्मिक इलामेदेखि पठनु भएको उहाँको गजल सँगै सिर्जनाको का आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ तथा दिदी बहिनी र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू सिर्जनाका आवाज कार्यक्रमसम्म पुर्याउने साहित्य मित्रजनहरूप्रति प्राइम टिभीमा नन्दराम खड्का सनम पुणसँगै सञ्चालक केपी पौडेल र म कृष्ण सर्तुङको एकित्सा नमस्कार क्रमै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ गत हप्तामा जस्तै यो हप्तामा पनि तपाईँहरूका धेरै धेरै लेख रचनाहरू हामी माझ आइपुगेको छ र तपाईँहरूलाई अवगतै छ प्रत्येक हप्ताको शुक्रबार आठ बजीदेखि आठ पैँतालिस बजेसम्म तपाईँहरू सृजनाका आवाज कार्यक्रमसँग सँगै रहनु हुँदै आइरहनु भएको छ र हामी तपाईँहरूसँगै रहिरहेका छौँ करिब पैँतालिस मिनट हामी तपाईँहरूसँगै रहनेछौँ र तपाईँहरूका लेख रचनाहरूलाई हामी वाचन गरिरहेका छौँ र आज पनि त्यही समयलाई सदुपयोग गर्दै त्यही समयको पर्ख्याइमा बस्दै आज हामी कार्यक्रमलाई अगाडि बढाउने चमर्क गरिरहेका छौँ अब टीहार पनि आइरहेको छ यो तिहारको पनि तपाईँहरूलाई सुखमय जिन्दगीको र सुखसँगले दिपावली पनि गाई गर्नुहोला भन्न चाहन्छौँ र भन्दै तपाईँहरूलाई ढिला नागरिकना कार्यक्रमको दैलो गरिहालौँ यो मिठो साङ्गीतको आवाज त्यस पछाडि लेख रचनालाई हामी तरफ उठान पर रे मार सबको भालो फुस दस हर माँ दुर्गा माता न पारे मार्मा सबको भालो उस दस थी हर सबको भालो उस दै थी हर सानो मिठो पुस्तक सँगसँगै कार्यक्रमको ढोका उगाइसक्नु भएको छ र तपाईँहरूलाई यो मिठो साङ्गीतिक आवाज पछाडि फेरि तपाईँहरूले नै पठाएका पत्रहरू उठान गरिहाल्छौँ मेरो हातमा परेको छ समीर छेत्री सुर्खेत र हाल भारतबाट कोर्नु भएको एउटा गजल छ अब तेल बिटा पनि दियो बाल्न सिक्नु अब तेल बिना पनि दियो बाल्न सिक्नु छ पीडा हटाई खुसीलाई अँगाल्न सिक्नु छ पीडा हटाए खुसीलाई अँगाल्न सिक्नु छ जिन्दगी एउटा रङ्गहीन पानी मात्रै रहेछ जिन्दगी एउटा रङ्गहीन पानी मात्रै रहेछ अन्धकारमा यी पाइला धकेल्न सिक्नु छ अब तेल बिना पनि दियो बाल्न सिक्नु छ हेर अब जिन्दगीको मौसम फेर्नेछु बिस्तारै ब जिन्दगीको मौसम फेर्नेछु बिहानिको बिहानीको पखाल्न सिक्नेछु अब तेल बिना पनि दियो बाल्न सिक्नेछु जिन्दगीको हाडी धेरै भुटे दुःख मैले जिन्दगीको हाडीभित्र धेरै भुटे दुःख मैले जबरजस्ती भए पनि मन सम्हाल्न सिक्नु छ अब तेल बिना पनि दियो बाल्न सिक्नु पीडा हटाई खुसीलाई अगाडि सिक्नु छ जबरजस्ती भए पनि मान्छे सम्हाल्न सिक्नु छिठो गजल उठाउनु भएको रहेछ जिन्दगी यस्तै हो तेल बिरा पनि पाल्न सिक्नुपर्छ भन्नुभएको छ उहाँले कुनै पनि समस्या आयो भने त्यो समस्याबाट नभागिकन त्यसलाई चुनौती दिएर अगाडि बढ्नुपर्छ भनेर उहाँले चाहिँ आफ्नो एउटा अठोट गर्नु भएको छ सफल जीवनको लागि र हामी पनि कामना गर्छौँ हमी ने इसी सफलता का पाइला अगड़ी चाल्स र कार्यक्रम सृजना को आवाज में तैंको लेख रचना पैंध्यवाद आ कार में ये पत्र पे अनोध भि अर्क पत्र उठाई हम सर धन्यवाद केवी सर साल मीठो गजल पो गजल लेखे इस सीजना के आवाज कार्यक्रम समी साहित्य मित्रलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे अनि तपाईँहरू सुन्दै हुनुहुन्छ सिर्जनाका आवाज तपाईँहरूका लेख रचनाहरू हामी वाचन गरिरहेका छौँ यसै गरी तपाईँहरूलाई फेरि हाम्रो इमेल एकपटक भन्न चाहे किनकि तपाईँहरू अलिक अन्यमा रहेको हुनाले तपाईँहरूलाई इमेल भन्न गए साहित्य डट कृष्ण सर टुङ्गी एट द रेट याहु डट कम कृष्ण सर्टिङ एट द रेट याहु डट कममा तपाईँहरूले पठाउन सक्नुहुनेछ यो हाम्रो सारामा पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ केबी पौडेलले सर्च गर्नु होला इनबक्समा पठाउन सक्नुहुन्छ र कृष्ण विश्व मगर फेसबुकमा पठाउन सक्नुहुनेछ भन्ने तपाईँहरूलाई यो कुरा यो जानकारी दिँदै फेरि मेरो हातमा अर्को लेख परिसकेको छ उहाँको लेखलाई म उठाइहाल्छु किनकि हामीलाई हाम्रो हातमा धेरैभन्दा धेरै ले लेखहरू छन् हामीले सकभर सबैको लेखलाई समेट्ने प्रयास गरिरहेका छौँ उहाँको नाम रहेको छ राम आचार्य भनेर भन्नुहुन्छ इजरायलदेखि भन्नुभएको हो उहाँको कविता रहेको छ दसैँ कहाँ आयो भन्ने शीर्षक रहेको छ न भेटिन्छ न देखिन्छ सडक चोकमा हल्ला सुनिन्छ सबै भन्छन् दसैँ आयो दसैँ आयो तर म भन्छु खै दसै कहाँ आयो उम्रले लागेको बेला दसैँ खै कहाँ आयो सधैँ लिङ्गीपिङ झुल्ने देउराली मुन्तिरको चोरी नै खाली भएको बेला पिङको सरको सँग रमाउने टी खुसीहरू नै छरिएको बेला निराश मन र स्तम्भन्दको स्कुल छरिएको बेला खोइ दसैँ कहाँ आयो अधिकारको लडाईँ लड्न निस्केकाुलेहरू घर आउने भत्ते नभएको बेला गरिबीसँग लड्नसिएका बाबुहरू अझै आइ नपुगेको बेला खुसी छाउने कि अबोध मनहरू निराश माटिएको बेला दसैँ खै कहाँ आयो न रोप भेटिन्छ न रङ देखिन्छ सदर चोकमा हल्ला सुनिन्छ सबै भन्छन् दसैँ आयो दसैँ आयो भनेर भन्दै हुनुहुन्छ आचार्य राम आचार्य छ उहाँको कविता प्रदेशमा आफ्नो विधालाई समे दसैँ खो त आयो हल्ला त सुन्छु तर खै मलाई कहाँ आछ भनेर उहाँ अन्य पनि राख्नु भएको छ र उहाँलाई दसैँ नआएको जस्तो स्थिति उहाँले चलाइराख्नु भएको छ हो परदेशीको जीवन यस्तै नै हो दसैँ तिहार आउँछ चाडपर्व आउँछ परदेशीलाई के को ठा कामको ध्यान मात्र हुन्छ तर पनि यो साल हामीहरूले दसैँ तिहार मान्न नसके तापनि अर्को साल पक्कै पनि मनाउनेछौँ र जसो तस्यौ गरेर भए पनि हामी दसैँ विधाइ गरिसकेका अब तिहार आउँदैछ त्यसलाई राम्ररी मनाउनु होला भन्न चाहन्छौँ राम आचार्यजीलाई र यसै भन्दै फेरि अर्को लेख पढ्दै हुनुहुन्छ केपी शर्मा धन्यवाद केशु सर साह्रै मिठो कविता वाचन गर्नुभयो र एकदमै मिठो रहेछ उहाँलाई मेरो तर्फबाट पनि धेरै धन्यवाद दिन चाहन्छु र फेरि अर्को पत्र उठाइहाल्छु म मेरो हातमा परेको छ अरुण बेलदासे साउदीबाट पठाउनु एउटा गजल एका देशमा बिताएका पल हेरी चित्त बजाओ एका देशमा बिताएका पल हेरी चित्त बुझाओ मेरा आँसु पोिदिने आँचल हेरी चित्त बजाओ मेरा आँसु पोिदिने आँचल हेरी चित्त बुझाओ हात खाली निधार खाली के तिहार के को हात खाली विधार खाली के को तिहार के को भैलो माको जालो लागदल हेरी चित्त बुझाऊ एकादिमा बिताएका पल हेरी चित्त बुझाउन मारिदिन हृँदै हुँदै ओखत फोड्दा मेरा दुश्मन मारिदिन हृदय हुँदै ओखत फोड्दा आँसुसँगै बगेको थियो गाजल हेरी चित्त बुझाउमा बिताएका पल हेरी चित्त बुझाउ तिज गयो दसैँ गयो तिहार पनि आयो हजुर तिज गयो दसैँ गयो तिहार पनि आयो हजुर भौतागिरी पागल हेरी चित्त बजाऊ एका देशमा बिताएका पल हेरी चित्त बजाऊ उता तिमी रुन्थ्यौ दिदी एता मेरो खाली दिँदा उता तिमी रुन्थ्यौ दिदी यता मेरो खाली दिदा अरू आज देखिएन बादल हेरि चित्त बजाऊ एकादिसमा बिताएका पल हेरी चित्त बजाऊ मेरा आँसु पोिदिने आचल हेरि चित्त बजाऊ एकादिसमा बिताएका पल हेरी चित्त बजाऊ एउटा दाजुले आफ्नी बहिनीलाई आफ्नो दिदार खाली हुँदाखेरि बहिनीको पनि दिदार खाली र पनि दिदार खाली हुँदाको अवस्थामा त्यो भित्र पीडामा रहेर एउटा गजल निर्माण गर्नुभएको रहेछ असाध्यै धार्मिक छ किनकि हाम्रो सांस्कृतिक पर्व दसैँ सकिएर अब फेरि तिहार एकदमै नजिक आइसकेको छ र सबैजना तिहार मनाउनको लागि खुसी साट्नको लागि तब तयार रमाएका छन् कति कुराहरू तयार गर्दैछन् फुल पाली र कमक्क फुलेको कतै लाली कतै पखाबली कतै यस्तो अवस्थामा फुलबारीमा फुल फुलिराखेको छ बाला उड्नको लागि दिदी तयार छन् तर बाला लगाइदिनको लागि आफ्ना दाजुभाइ छैन कति पीडा होला दिदीलाई पनि र यता भाइ फेरि मरुभूमिमा रहेर रहे आफ्नै दिदीले रहे। पहिला पहिला लगाइदिएका बाला र टिकालाई सम्झिएर आफ्नो खाली निदारलाई फेरि कहिले हुँदा भनेर पीड़ित भर बसि यही उ तिमी हो दीदी खाली निदार अरुण आज देखिए चित्त हो जाऊ हे अपने दीदी वहां तड़पे भाई लाई माला दाई लाई माला लगवा न पाएर यहाँ फिर भाई माला लगना नपाएर निधान खाली रहकर पीड़ित भर बस्त अवस्था छो बाता के कारण विदेश अनुभव में रहने जानकारी कर खुसी लाग्यो तपाईँले यो वर्षको तिहार मनाउन नपाए पनि अर्को तिहार दसैँ मनाउनको लागि पक्कै पनि आउनुहोला र सँगै परिवारसँग दिदी बहिनी बुवामा सबैजनासँग तिहार मनाउनुहोला भन्दै तपाईँले एकदमै राम्रो गजल लेखेर पठाउनु भएको छ यसको लागि धेरै धेरै धन्यवाद दिँदै हामी तपाईँहरूलाई अब एउटा साङ्गीतिक आवाज छोड्छौँ र साङ्गीतिक कोसियली पछाडि फेरि तपाईँहरूकै लेख्दा एउटा बोकेर आउलिनु भइहाल्छ भन्ने थियो मन शब्दी को मुक्तकमा वहां को मुक्तकारी गोपेटा भंग होदेश भया को बारी को मक्रो फर्से भे र धर्मको सब करना धर्म बेच रुल्यात करे करोड़ जनता को आस्थामाथि नै वज्रपात गरेपछि धार्मिक कार्यक्रम भेला बनाए भएर नुनचुक छ यहाँ भनेर भन्दै हुनुहुन्छ राम शर्मा नेजीले उहाँलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ किनकि अहिलेको देशको स्थितिलाई उहाँले केलाएर मुक्त मार्फत उहाँले यी शब्दहरू शब्दहरूको पोकाहरू यहाँ सृजनाको आवाज कार्यक्रममा का कार व्यक्त गर्नुभएको रहेछ र ती शब्दहरूलाई हामीहरूले हाम्रो आवाजमा प्रसारण गरिसके गऱ्यौँ र साह्रै मिठो छ हुन पनि हो सबैलाई लोभ देखाएर आफ्नो पेट भर्ने आफ्नै ठैली भर्ने कार्य मात्र चलिरहेको छ धेरै धेरै धन्यवाद दिँदै फेरि अर्को उल्लेख गर्दै हुनुहुन्छ धन्यवाद कृष्ण सर साह्रै मिठो मुक्त वाचन कर मुक्त लेखे पांजन मेरा तरफ धीरे धीरे धन्यवाद दिन चाहिए इस तरह के पत्र उठाने क्रम में मेरे हाथ पत्र पड़े सावित्रा लोटे की मेरी छापा बितामुट हाल इजरायल पठो हमी सब मेरी दाइजो प्रथा हटा उठौ हामी सबै मिले दाइजो प्रथा हटाउन दासतले भरिएको आत्मसम्मान बचाउन दासत्वले भरिएको आत्मसम्मान बचाउन अन्यायको विरुद्धमा स्वरमाथि स्वर मिलाऊ अन्यायको विरुद्धमा स्वरमाथि स्वर मिलाऊ बन्द हुन्छ पीडित माथि छिटो आरोप लगाउन उठौ हामी सबै मिले दाइजो प्रथा हटाउन अत्याचारी हातहरू लम्किँदैछन् हामी माथि अत्याचारी हातहरू लम्किँदैछ हामी माथि एकताको तगा आकाश तिम्रै भन्छन् गमलामै बन्दी राखी आदा आकाश तिम्रै भन्छन् गमलामै बन्दी राखी सफा आकाश बनि खोलौ छोड वर्साउन उठौ हामी सबै मिरी दाइजो प्रथा हटाउन रोक्नु पर्छ अस्मिताको खुल्ला व्यापार गर्न नखोज्नु है मार्छु भन्दै धम्क्याउन उठौ हामी सबै मिले दाइजो प्रथा हटाउन पुरुषमा गरिने विभेदका कुराहरूलाई लिएर उहाँले एउटा गजल निर्माण गर्नुभएको रहेछ वास्तवमा महिलाहरूमाथि केही अन्याय र अत्याचार दुराचारहरू पक्कै भएका छन् र यसमा आवाज पुरुषले मात्र होइन महिलाले पनि उठाउन एकदमै आवश्यक छ तिनै महिलाका आवाजलाई समेट्दै उहाँले गजल बनाउनु भएछ र हो वास्तवमा त्यो दासत्वबाट हट्नको लागि त्यो अत्याचारीलाई हटाउनको लागि त्यस्ता अत्याचारी हातहरूलाई काट्नको लागि र महिलाहरूले आफ्नो अस्मितालाई सदा सदा बचाइ राख्नको लागि सबै नेपाली बिलिजुली उठ्नै पर्छ ताई दिदी बहिनी बाबु आमा यही भन्दै उहाँले गजल मार्फत सबैजनालाई उठ्नको लागि आग्रह गर्नुभएको छ असाध्यै मार्मिक छ राष्ट्रिय भावले तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र कार्यक्रम सिर्जनाको आवाजमा यसै गरी तपाईँले अन्य लेख पनि अरू कार्यक्रममा पठाउनको लागि अनुरोध गर्दछौँ र त्यसै भन्दै फेरि अर्को रचना उठाएछ धन्यवाद केपी सर साभित्र लुइटेलको र साभित्र लुइटेलको जस्तै मिठा गजल मिठा लेखहरू हाम्रो हातमा अरू पनि छन् र यसै गरेर म धेरै लेखहरू पढेको कारणले गर्दाखेरि म धेरै समय लिन चाहन्न धेरै बोल्न चाहन्न आशिष सुनार ताप्तेजुङदेखि पठाउनु भएको उहाँको गजललाई म अगाडि बढिहाल्छु खालि रहेछन् टी हाटहरू तिमी कहाँ पुग्दा खालि रहेछन् टी हाटहरू तिमी कहाँ पुग्दा सङ्गीत त्यो विगत जस्ताका तालुल बिजोग परि सङ्गीत त्यो बिजोग जस जसका तालटुल बिजोग पारि रह खाली रहेछन् ती हाटहरू तिमी कहाँ पुग्दा फुटेको भाग भाग्य कि दोष दिनु नजर परेसार साह्रै मिठो साह्रै मार्मिक एउटा माया प्रतिमा रमाया हुँदा र आफ्नो जात एउटा अवस्थालाई दर्शाउँदा उहाँले साह्रै मिठो शब्दहरू गोल्नुभएको छ आशिष सुनवारलाई सुनवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे र माया सानो जात र ठुलो जात र माया प्रतिमा एउटा माया मात्र हुन्छ कुनै जातपातको अवस्था देखिँदैन भन्न चाहन्छु आशिष सुनवारलाई भन्ने फेरि यहाँ अर्को लेख उठाउनभन्दा पहिला तपाईँहरूलाई फेरि अर्को साङ्गीतिक आवाज हुन चाह्यौँ यो साङ्गीतिक आवाज सुनाउँ त्यस पछाडि तपाईँहरूका लेखेरचनालाई हामी उठाउने नै छौँ सुन्ने गर्नुहोला सिर्जनाका आवाज कविराज शङ्कर बारेकर्थ धनकुटा हाल साउदी अरेबि अरेबिया पठाउनु भएको एउटा भावना छ देशको विकास स्थिर पद मात्र साठासाथि छ पद मात्र साठासाट गर्छन् जनताको धन माथि नेता गुन्डागर्डी गर्छन् रातारा आफ्नो स्वार्थ पूर्तिका लागि मात्र व्यस्त छन् सबैजना आफ्नो स्वार्थ पूर्तिका लागि मात्र व्यस्त छन् सबैजना उता भारतले सीमा मिची मिची पसिरहेको छ फटाफट उता भारतले सीमा मिचिमिची पसिरहेको छ सीमाभित्र फटाफट आधा नेपाल कब्जा गर्दा पनि वास्ता छैन कसैलाई आधा नेपाल कब्जा गर्दा पनि वास्ता छैन कसैलाई सोचमा कुनै मामिला होस् गर्छन् दाजुभाइ काटा काट साझा फुलबारी चार, चार, चार हुन्छ र कोही विशेष भन्दै हुनु थियो कविराज शङ्खर वास्तवमा देशको स्थिति अहिले कुर्सीमा मात्रै अल्झिएको जस्तो देखिन्छ देशमा नाकाबन्दी गरेको छ भारतले र हाम्रो देशमा सतहत्तर अठत्तर दिनभन्दा बढी भइसकेको छ ाकाबन्दी भएर न इन्धन आपूर्ति छ न ग्यासको आपूर्ति छ न खाद्यान्न कुनै सङ्कट यस्तो सङ्कट आइपरेको छ एकातिर भूकम्पले छ सात महिना भइसक्यो थालिएको अगाडि बढ्न नसकेको अवस्था र फेरि अहिले आएर भारतले गरेको नाकाबन्दी र तराएको आन्दोलनले गर्दाखेरि देशको आर्थिक अवस्था पनि तहस नहस भइसकेको अवस्था छ दैनिक अरबो रुपियाँ घाटा लागेको छ भनेर मिडियाहरूले भोगिराखेका छन् यसरी नै तर पनि सरकार कानमा त हालेर बसेको छ र यस्तो अवस्थामा उहाँले भारतले गरेको अत्याचारीमाथि पनि आफ्ना शब्दहरू कोर्दै नेपाल अब जाग्नुपर्छ नेपाल चारजना चार छत्तिसजा चार चार चार चार चार चार चार वर्ण जातको फुलबारी भन्दा पनि सबैजना मिलेर गर्नुपर्छ भनेर एउटा भावना मार्फत उहाँले साउदी अरबदेखि पठाउनु भएको रहेछ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आउँदा आउँदा कार्यक्रममा पनि तपाईँले यसरी नै आफ्नो लेख रेचनाहरू पठाइदिन चाहने अनुरोध गर्छौ र थोरै विश्व नेपाली साहित्य महासंघ साउदीको पनि मैले कुरा गर्न चाहे विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीका अध्यक्ष हुनुहुन्छ श्री कृष्णबहादुर सतुकी बगर उहाँले हालै अहिले हाम्रो देशमा भइरहेको सर र ग्यासको असहज स्थिति र देशले भोग्नु परेको आर्थिक सङ्कटको अवस्थामा हाम्रो देशमा नेपाल सरकारले चाँडै नै यस्तो आपूर्तिलाई सहज गर्नको लागि विभिन्न देशहरूसँग आफ्नो कुटनीतिक सम्बन्धहरू कायम राख्दै र रा सुदृढ बनाउँदै अबको दिनमा यसरी सरकार भए जस्तो र नेपाली हामी जनताहरूले यस्तो सुख दुःखदायी अवस्था भोग्नु परेको अवस्थामा यस्तो स्थितिलाई चाँडै हत्या गर्दै देशमा सुशान्ति र सुस्वास्थ्यको स्थिति सिर्जना होस् भनेर उहाँले कामना गर्दै र यो आउँदै गरेको दिपावली र छठ पर्वको विशेष शुभकामना समेत दिनुभएको यस कार्यक्रमबाट उहाँले दिनुभएको छ र उहाँलाई पनि हामी दिपावलीको र छठ पर्वको शुभकामना दिन चाहन्छौँ लगायत सम्पूर्ण श्रोताबहिनीहरूमा पनि हामी यस आउँदै गरेको दिपावली र छठ पर्वको विशेष शुभकामना दिन चाहन्छौँ भन्दै अर्को पत्र उठाइहाल्नुहुन्छ कृष्ण सरले हजुर धन्यवाद केपी सर साह्रै ठुलो गजल पढ्नुभयो र यसै गरेर फेरि मेरो हातमा आएको लेख परेको छ उहाँको गजल रहेको छ उहाँको नाम दि आएर सङ्गम दिप ओली दाङदेखि पढ्नुभएको छ उहाँको गजल रहेको छ उहाँको गजललाई पनि म यसरी अगाडि बढाउन चाहे नेपालले गर्व गर्छु आगोसँग खेल्न सक्छु नेपाललाई गर्व गर्छु आगोसँग खेल्न सक्छु मरुभूमिको ठाउँमा हातेकाले खेल्न सक्छु जन्मभूमि छोरी पदेसी भए आज नचाहेर जन्मभूमि छोरी पदेसी भए आज नचाहेर गर्व गर्छु राम्रोसँग खेल्न सक्छु मेहनत गर् गर्नुपर्छ मैले यो धरतीमा बाँचुञेल गुण। मेहनत गर्नुपर्छ मैले यो धरतीमा बाँचुन्जेल मैले त्यो खेतबारीलाई मैले मिल्न सक्छु नेपाललाई गर्व गर्छु आगोसँग खेल्न सक्छु yes. माथिको जोानीलाई सक्नुपर्छ सम्हाल्न माथिको जोवानीलाई सक्नुपर्छ सम्हाल्न जोवा अगार खाए पनि यो ज्यानले हिल्न सक्छु नेपाललाई गर्व गर्छु आगोसँग खेल्न सक्छु yes. राग नभनी काम गर्ने छु अझै पदेसमा राग नभने काम गर्नेछु अझै पर्दैसम्म पक्रिने सुन चाने तामा जस्तै नेपाललाई गर्व गर्छु आगोसँगै मिठो गजल पठाउनु भएछ हुन पनि हो मानिस जन्मन्छ नेता दिमा दुःख त जहाँ गए तापनि दुःख गर्नै पर्छ कहिले दुःख कहिले सुखको संसार यस्तै हो भन्न चाहन्छु र हाम्रो हातमा धेरैभन्दा धेरै पत्र भएको कारणले गर्दाखेरि म धेरै लम्बाइ कुराहरू गर्न चाहिँ तपाईँहरूका लेखहरूलाई अझै पनि सफलता पाएँ हुन्थ्यो भन्ने एउटा भावना बोकेका छौँ हामीहरूले र उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि फेरि यस्तै पत्रहरू पठाउन नभुल्नुहोला भन्न चाहन्छु र यसै लेख पढ्दै हुनुहुन्छ केपी सरले धन्यवाद सर साह्रै मिठो लेख रहेछ उहाँको मेरो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहे र अब हाम्रो कार्यक्रमलाई छुट्याइएको पैँतालिस मिनटको समय लगभग लगभग अन्तिम अन्तिमलाई लागेको छ है भन्दै हाम्रा टेक्निकल सपोर्टमा रहनुभएको मित्रहरूले जानकारी गराउँदै हुनुहुन्छ त्यसैले तपाईँहरूका लेखरचनाहरू धेरैभन्दा धेरै हाम्रो हातमा अझै छन् र उठाउने हाम्रो रहर हुँदा हुँदै पनि अब अन्तिम भएको छ र एउटा पत्र अन्तिममा उठाउन चाहे र बाँकी पत्रहरू तपाईँहरूले फेरि बाँच्न होला कि भनेर हेर्न गर्नुहोला अर्को कार्यक्रममा पक्कै तपाईँका पत्रहरू स्थान पाउनेछन् भन्दै अर्को पत्र उठाउन चाहे सुभद्रा घिमिरे ललितपुर हाल इजरायलबाट पठाउनु भएको हामी जस्ता अहिले गहिरेहरूको के वस्ता हामी जस्ता अहिले गहिरेहरूको के वस्ता खाली हुने खानेलाई मात्र दिन्छ्यौ तिमी खाली हुने खानेलाई मात्र दिन्छ्यौ तिमी असाध्य मुक्त हेर पठाउनु भएको रहेछ खुसी लाग्यो वास्तवमा हुने खानेलाई मात्रै दिने हुने खानेलाई मात्रै चिन्ने अब माया प्रेम पनि अहिले भइराखेको छ तर तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै आउँदा आउँदा कार्यक्रममा तपाईँको फेरि पनि सहभागिता होस् भन्न चाहन्छौँ र तपाईँहरूलाई थाहै छ कार्यक्रमको समय पैँतालिस मिनट रहन्छ हरेक शुक्रबार आठ बजेदेखि आठ पैतालिससम्म तपाईँहरूले साप्ताहिक कार्यक्रम अर्थात् हप्तामा एकपल्ट तपाईँहरूले सुन्न सक्नुहुन्छ र तपाईँहरूलाई मर्क लाग्न सक्छ हामीले पनि कार्यक्रम सुन्न त पायौँ र तर आफ्ना लेख रचनाहरू पनि पठाउनलाई केही माध्यम छन् कि हामी त पहिलोपल्ट सुन्दैछौँ भनेर तपाईँहरूको मनमा जिज्ञासा लागेको भए त्यो जिज्ञासा मेटाउनको लागि मैले कुनै एउटा हाम्रो ठेगाना भन्न चाहे साहित्य डट सङ्गीत एट द रेट सर्च गरेर आफ्ना लेख रचनाहरू पनि हुन्छ नत्र भने तपाईँहरूलाई अहिलेको सजिलो जमाना छ फेसबुकमा तपाईँहरूले कृष्ण बगर सर्च गरेर तपाईँहरूले नेपालीमा टाइप गरेर बुझ्नुभयो राम्रो हुन्छ केबी पौडेल भयो भने तपाईँहरूका लेख रचनाहरू पक्कै हामी कार्यक्रम सृजनाको आवाजमा भाषण गर्नेछौँ अब भन्दै हामीलाई छुट्याइएको कार्यक्रम लगाइसकियो भन्दै रातो बत्ती भन्दै टेक्निकल सपोर्टमा रहनु भएको सोनपोर्ट र नापोर्डका हमी तब फ कार्यक्रम अप्ताहिक कार्यक्रम लो शुक्रवार साज आठ बजे इसी कार्यक्रम सृजना आवाज लेकर आने बाजा करते हमी कार्यक्रम संचालक कृष्ण सरतोगी मगर रेपी पौड़े कार्यक्रम विदा होना चाहूं शुभरात्रि यहां को मीठ सपना कामना